ल्यापटप छनौट गर्ने बारेको आजको हाम्रो छलफलमा स्वागत छ आजकल त पढ़ाई, काम होइन दैनिक जीवनकै लागि पनि ल्यापटप नभई नहुने जस्तो भइसक्यो नि होइन त एकदमै अझै यो डिजिटल हुँदै गएपछि त झन् तर बजारमा यति धेरै थरीका छन् कि कुन चाहिँ किन्ने भनेर छान्नै गाह्रो हुन्छ हो नि विज्ञापन हेऱ्यो एउटा राम्रो लाग्छ साथीको हेऱ्यो अर्को राम्रो लाग्छ एकदमै अलमल अनि त्यो टेक्निकल कुराहरूले झन्टाउको दुखाउँछ तर आज हामी यसलाई अलि सजिलो बनाउने प्रयास गरौँ खास विद्यार्थी भाइ बहिनीहरू वा पहिलोपटक ल्यापटप किन्दै गर्नुभएकाहरूलाई ध्यानमा राखेर रा। त्यो एकदम राम्रो हुन्छ नत्र त कतिजना महँगो भयो कि राम्रो हुन्छ भन्ने सोच्छन् वा साथीले जे किन्यो त्यही किन्छन् अनि पछि आफ्नो कामलाई नमिल्न सक्छ हो त्यो एकदमै हुन्छ त्यही भएर सबैभन्दा पहिले सुरु कहाँबाट गर्ने भन्दा ल्यापटप किन चाहियो भन्ने प्रश्न हुनु आफ्नो कि यो सामान्य प्रयोग जस्तै इन्टरनेट चलाउन असाइनमेन्ट गर्न अनलाइन क्लास लिन मात्रै हो कि अलि बढी जस्तै फोटोसप सिक्दै हुनुहुन्छ कि वा अलि धेरै प्रोग्रामहरू एकैचोटि मतलब, सबैले अलिक राम्रै किने भइहाल्यो नि भन्ने पनि कतिलाई तर कस्तो हुन्छ भने सामान्य कामको लागि एकदमै हाई एन्ड ल्यापटप चाहिँदैन के त्यो पैसा अनावश्यक खर्च भयो नि त अनि फेरि भारी काम गर्नुपर्नेले सामान्य ल्यापटप किन्यो भने कामै अड्किन्छ स्नो हुन्छ हो त्यो त हो अनि एउटा अर्को कुरा नि कतिले पछि गएर यो गर्छु होला भनेर सुरुमै महँगो किन्छ नि जस्तै पछि कोडिङ सिक्छु नि भनेर गेमिंग यो कमन हो मेरो आफ्नो योजनाको लागि किन्नु राम्रो सायद कि एकदम त्यो पनि राम्रो तरिका हो नेपालमा का ल्यापटप पाइन्छन् हेर्नुहोस् नेपालमा अब करिब 35 पैतिस हजारदेखि सुरु हुन्छन् होला सामान्य अनि माथि त चार पाँच लाख वा त्यो त्योभन्दा बढीका पनि हुन्छन् ओहो फरक तर विद्यार्थी वा सामान्य अफिसको काम गर्नेहरूको लागि मेरो विचारमा पचास हजारदेखि सत्तरी अस्सी हजारको रेन्जमा राम्रो विकल्पहरू पाइन्छन् अनि अलिक राम्रो पर्फर्मेन्स चाहिने त्यस्तोलाई चाहिँ हजार हजारदेखि एक लाख हजार हजारसम्म हेर्न सकिन्छ अब व्यावसायिक काम भिडियो एडिटिङ वा हार्डको गेमिंग हो भने त लाख लाखमाथि नै जान्छ तर फेरि महँगो हुँदैमा सधैँ आफ्नो लागि ठीक हुन्छ भन्ने त छैन छैन बिल्कुल छैन आफ्नो काम अनुसारको सही स्पेक भएको छान्नु पर्यो कहिलेकाहीँ चाडपर्वमा डिस्काउन्टहरू आउँछ नि डेल एचपी लेनोभोहरूको त्यो बेला हेर्नु पनि फाइदाजनक हुन्छ अनि अर्को कुरा जस्तै बजेट अलिक टाइट छ मान पचास हजारको बजेट छ तर पचपन्न हजारमा ए हो त्यो राम्रो प्रश्न हो मेरो सल्लाह चाहिँ हार्डवेयरमा धेरै सम्झौता नगर्नुहोस् ल्यापटप भनेको कम्तीमा तिन चार वर्ष त चलाइन्छ होइन थोरै पैसा थपेर जस्तै तपाईँले भने जस्तो आठ जिबी ऱ्यामको सट्टा सोह्र वा पाँच सय बाह्र सट्टा एक पाइन्छ भने बरु केही समय वा पैसा जम्मा गरेर रा राम्रो हो यो फोन किने जस्तो फर्कने कुरा भएन नि अफिसमा मात्रै चलाउने हो भने उही पैसामा ल्यापटप आउँछ पछि अपग्रेड गर्न पनि सजिलो हुन्छ तर आज चाहिँ हामी ल्यापटपको सबैभन्दा महत्त्वपूर्ण पार्ट दिमाग भनिने प्रसेसरूम सुनिन्छ अनि इन्टेलमा कोर आई थ्री आई फाइभ आई सेभेन आई नाइन भयो अनि नयाँ कोर अल्ट्रा सिरिज पनि आएको छ एएमडीमा राइजन थ्री फाइभ सेभेन अनि कुन चाहिँ राम्रो त आई थ्री आई फाइभ आई सेभेन हेर्ने किभेन त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ प्रोसेसरको जेनेरेसन हो मतलब कुन पुस्ताको हो भन्ने जस्तै बाह्रौँ पुस्ताको Intel Core i5, फाइभ पुरानो दसौँ पुस्ताको Core i7 भन्दा पनि शक्तिशाली हुनसक्छ प्रोसेसरको नामको पछाडी एउटा नम्बर हुन्छ त्यसले जेनेरेसन देखाउँछ जस्तै आई फाइभ बाह्र चालिस पी राइजन एकदम अहिले बजारमा हेर्दा इन्टेलको बाह्रौँ तेह्रौं चौधौं जेनेरेसन वा एएमजीको राइजन फाइभ थाउजन्ड सेभेन थाउजन्ड एट थाउजन्ड सिरिज चल्तीमा छन् मेरो विचारमा एघारौं इन्टेल वा राइजेन फाइभ थाउजन्ड भन्दा पुरानो चाहिँ अब नलिँदा नै बेस सामान्य प्रयोगको लागि कुन ठिक होला विद्यार्थीहरूको लागि सामान्य ब्राउजिङ डकुमेन्ट बनाउने भिडियो हेर्ने जस्ता कामलाई नयाँ जेनेरेसनको कोर आई थ्री वा राइजन थ्रीले मजाले धान्छ अलि बढी मल्टिटास्किङ गर्नुहुन्छ वा अलिअलि फोटोसप जस्तो सफ्टवेयर चलाउनुहुन्छ भने कोर आई वा राइजन फाइभ राम्रो अनि गेमिङ कोडिङ भिडियो एडिटिङ गर्नेहरूलाई उहाँहरूले चाहिँ कोर आई सेभेन राइजन सेभेन वा त्योभन्दा माथिको हेर्नुपर्छ अनि प्रोसेसरको पछाडि युपिएच जस्ता अक्षर पनि हुन्छन् त्यसले पावर कति खान्छ भन्ने जनाउँछ वालाले कम पावर खान्छ ब्याट्री धेरै टिक्छ एचवाला बढी शक्तिशाली हुन्छ हो एप्पलको एम वान एम टू एम थ्री चिपहरू म्याकबुकमा हुन्छन् यिनीहरू पर्फर्मेन्स र ब्याट्री लाइफको लागि एकदमै राम्रो मानिन्छन् खास गरी एप्पलकै इको भित्र काम गर्दा तर अब Macbook अलि महँगो पर्यो अनि Windows जस्तो सबै सफ्टवेयर चल्छ भन्ने पनि भएन वि ब्याट्री लाइफ चाहिँ एकदमै राम्रो हुन्छ भनिएको छ तर अब नेपालमा कतिको आयो सफ्टवेयर कम्प्याटेबिलिटी कस्तो छ त्यो हेर्न बाँकी नै छ आजकल एआईको लागि सुनिन्छ नि प्रोसेसरमा हो एनपियु न्युरल प्रोसेसिङ युनिट भनेको चाहिँ एआई सम्बन्धी कामहरू छिटो गर्नको लागि थपिएको चिप हो नयाँ ल्यापटपहरूमा आउन थालेको छ जस्तै को, जस को पाइलोट प्लस पिसीहरूमा भविष्यमा यसको महत्व बढ्ला तर अहिले नै सामान्य प्रयोगकर्ताले यसकै लागि भनेर हात्ती हाल्नु पर्दैन जस्तो लाग्छ मलाई प्रोसेसरहरू तुलना गर्न चाहिँ के सजिलो तरिका छ नि अनलाइनमा न्यानो रिभ्यु जस्ता वेबसाइटहरू छन् त्यहाँ गएर दुईवटा प्रोसेसरको नाम हालेर तुलना गर्न सकिन्छ कुन कति शक्तिशाली छ भनेर बेन्चमार्क स्कोरहरू हेर्न मिल्छ सजिलो प्रोसेसर कुरा काम गर्न पास् भन्ने कुरा ऱ्याममा भर पर्छ प्रोसेसरले छिटो एक्सेस गर्नुपर्ने डेटाहरू र्याममा टेम्परेरी रूपमा बस्छन् भनेपछि जति राम्रो त दुई हजार पच्चिसमा ल्यापटप किन्दै हुनुहुन्छ भने मेरो विचारमा कम्तीमा आठ जिबी ऱ्याम त हुनै पर्यो फोर जिबी भएको त अब नलिनुहोस् एकदमै स्लो हुन्छ आठ जिबी मिनिमम भयो मिनिमम तर सबैभन्दा राम्रो चाहिँ सोह्र जिबी हो विद्यार्थी अफिसको काम हल्का गेमिंग, कोडिङ गर्ने सबैको लागि सोह्र जिबी ऱ्याम भयो भने एकदमै स्मुथ चल्छ ल्यापटप पैसा अलिकति बढी पर्ला तर पर्फमेन्समा धेरै फरक पार्छ अनि त्यो त्योभन्दा बढी नै थर्टी टू जिबी वा त्योभन्दा बढी चाहिँ एकदमै हेभी काम जस्तै 3D डी एनिमेसन एकदमै ठुलो भिडियो फाइल एडिटिङ वा ठूलो डेटा सेटमा काम गर्नेहरूलाई मात्र चाहिन्छ चा। सामान्य प्रयोगकर्तालाई सोह्र जिबी पर्याप्त छ ऱ्याममा पनि डिडिआर फोर डिडिआर फाइभ भन्ने हुन्छ त्यसले के फरक पार्छ डिडिआर फोर अहिले कमन छ डिडिआर फाइभ नयाँ र अलिक छिटो हो तर सामान्य प्रयोगमा त्यो फरक खासै थाहा हुँदैन महत्त्वपूर्ण कुरा के हो भने ऱ्याम अपग्रेड गर्न मिल्छ कि मिल्दैन धेरै पातलो र हल्का ल्यापटप अनि म्याकबुकहरूमा ऱ्याम मदरबोर्डमै टासिएको सोल्डर्ड हुन्छ त्यस्तोमा पछि थप्न वा फेर्न मिल्दैन जति छ त्यतिमै चित्त बुझाउनु पर्यो अनि अरूमा चाहिँ अरू धेरै ल्यापटपमा चाहिँ खालि स्लट हुन्छ तपाईँले अहिले आठ जिबी भएको किन्नुभयो भने पनि पछि आफैले अर्को आठ जिबी किनेर हाल्न सक्नुहुन्छ सोह्र बनाउन सक्नुहुन्छ यो हो यसले आयु नै कम पैसामा पछि पर्फर्मेन्स बढाउन सकियो नि त यो त गजबको टिप्स भयो अब स्टोरेजतिर जाउँ जहाँ हाम्रो क्षमताको कुरा गर्दा आजकाल विन्डोज आफैले धेरै ठाउँ लिन्छ सफ्टवेयरहरू पनि ठुला हुन्छन् त्यसैले सकेसम्म न्यूनतम पाँच सय बाह्र जिबी भएको लिनुहोस् नि बजेट, बजेट एकदमै कम छ भने मात्र दुई जीबी हेर्नुहोस् नत्र के हुन्छ भने त्यो एकदमै छिटो भरिन्छ अनि ल्यापटप स्लो हुन थाल्छ पाँच जीबी भयो भने अलिक ढुक्क भइन्छ SDD SSD यो, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो एचडिडी भनेको हार्ड डिस्क ड्राइभ पुरानो टेक्नोलोजी यसमा घुम्ने डिस्क हुन्छ जसले गर्दा यो ढिलो हुन्छ र हल्लिँदा वा लड्दा बिग्रिने डर पनि बढी हुन्छ अनि एसएसडी भनेको सलिड स्टेट ड्राइभ यसमा मेमोरी चिप हुन्छ जस्तै पेन ड्राइभमा यो एचडिडी भन्दा कैयौं गुणा छिटो हुन्छ टिकाउ हुन्छ आवाज आउँदैन अनि कम पावर खान्छ कति फरक पर्छ त एचडिडी आकाश को फरक पर्छ ल्यापटप अन हुनलाग्ने समय सफ्टवेयर खुल्ने समय फाइल कपी हुने समय सबैमा एसएसडीले ड्रामेटिक इम्प्रुभमेन्ट ल्याउँछ ल्यापटप एकदमै रेस्पोन्सिभ महसुस हुन्छ भनेपछि भनेपछि दुई हजार ल्यापटप किन्दा एसएसडी अनिवार्य छ एचटिडी भएको ल्यापटप अब नकिन्नुहोस् जतिसुकै सस्तो भए पनि बरु क्षमता थोरै भएको SSD लिनुहोस् तर एसएसटी नै लिनुहोस्टी भन्दा NVMe एसएसटी अझै छिटो हुन्छ र आजकल धेरैजसो नयाँ ल्यापटपमा एनभीएमई नै आउँछ त्यसमा पनि जेन थ्री जेन फोर भन्ने हुन्छ जेन फोर अलिक छिटो भयो तर सामान्य प्रयोगकर्ताले त्यो जेन 3 र जेन 4 को फरक खासै पत्ता लगाउँदैनन् मुख्य कुरा एनभीएम जस्तै यो पनि हेर्नुपर्छ कतिपय ल्यापटपमा अर्को एउटा एम टू स्लट खाली हुन्छ जसमा पछि अर्को एसएसटी थप्न मिल्छ त्यो भयो भने सुनमा सुगन्ध ल प्रोसेसरेज भयो स्क्रिनमा हेर्ने कुराहरू धेरै छन् पहिलो हो प्यानलको प्रकार टिएन प्यानल भन्ने हुन्छ त्यो चाहिँ एकदमै सस्तो ल्यापटपमा मात्र हुन्छ त्यसको रङ फिक्का हुन्छ र अलिकति छियो बड़े हेऱ्यो कि अँध्यारो देखिन्छ त्यो नलिनुहोस् भनेपछि आइपिएस प्यानल भएको खोज्नुहोस् यो अहिले सबैभन्दा पप्युलर र रा राम्रो सन्तुलन भएको प्यानल हो यसको रङ राम्रो हुन्छ र रा जुनसुकै कोणबाट हेर्दा पनि उस्तै देखिन्छ अनि अँ ओलेटको रङ र कन्ट्रास्ट त एकदमै उत्कृष्ट हुन्छ कालो एकदम कालो देखिन्छ भिडियो हेर्न सिनेमा हेर्न त गजब हुन्छ तर यो अलि महँगो हुन्छ अनि लामो समय एउटै इमेज देखाइराख्यो भने बर्न इन हुने सानो जोखिम पनि हुन्छ सामान्य कामको लागि आइपिएस नै काफी छुन फुल एसडी चाहियो फुल एचडी रिजोल्युसनभन्दा कमको स्क्रिन अब नलिनुहोस् एचडी रिजोल्युसन भएको स्क्रिनमा अक्षरहरू पनि अलि धमिलो देखिन्छ फुल एचडी मिनिमम हो त्यो त्योभन्दा माथिको क्युएचडी वा फोर के अझै राम्रो देखिन्छ तर त्यसले ब्याट्री बढी खान्छ र महँगो पनि हुन्छ स्क्रिन साइज नि चौध इन्च कि इन्च त्यो चाहिँ आफ्नो आवश्यकतामा भर पर्छ धेरै बोकेर पर हिँड्नुपर्छ चा। हल्का चाहियो भने 14 इन्च वा त्योभन्दा सानो राम्रो तर स्क्रिन अलि ठुलो चाहिन्छ वा किबोर्डमा छुट्टै नम्बर प्याड पनि चाहिने हो भने पन्ध्र पोइन्ट छ इन्च वा त्योभन्दा ठुलो हेर्नुपर्छ अनि ब्राइटनेस रिफ्रेसरेट ब्राइटनेस निट्स में नापि कोठा भिमा चला दुई सौ पचास निट्स चल चौल हो तर अलि उज व्य छे में बसर चलाने हो कमती में तीन सौ निट्स बाहर घाम में कहीं चलास वी चाहे साठी हर्ज सा सब लैपटप में हो यसले सामान्य कामलाई पुग्छ तर गेमिंग गर्ने हो वा स्क्रोल गर्दा माउस चलाउँदा एकदमै चिल्लो स्मुथ अनुभव चाहिने हो भने एक सय बिस हर्ज एक सय चौवालिस हर्ज वा त्योभन्दा बढी भएको राम्रो कलर एक्युरेसी नि डिजाइनरहरूको लागि महत्त्वपूर्ण होला हो फोटो वा भिडियो एडिटिङ ग्राफिक डिजाइन गर्नेहरूको लागि स्क्रिनले कति सही रङ देखाउँछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ त्यसको लागि एसआरजिबी वा एस डिसिआई पी थ्री कभरेज कति प्रतिशत छ भनेर हेर्नुपर्छ सय पर्सेन्ट एसआरजिबी मानिन्छ ठिक छ अब ग्राफिक प्रोसेसरसँगै आउने ग्राफिक्सलाई इन्टिग्रेटेड ग्राफिक्स भनिन्छ जस्तै इन्टल आइरिस एक्सी एएमडी रेडियो ग्राफिक्स यो सामान्य काम इन्टरनेट चलाउने भिडियो हेर्ने अफिसको काम वर्ड एक्सेल पावर पोइन्ट गर्नको लागि पर्याप्त हुन्छ यसले गर्दा ल्यापटप सस्तो पनि हुन्छ ब्याट्री पनि धेरै टिक्छ भनेपछि धेरै जसो विद्यार्थी वा अफिस प्रयोगकर्तालाई त यही भयो पुग्छ मजाले पुग्छ अनि यदि तपाईँ गेमिङ गर्नुहुन्छ अलि हाई एन्ड गेमहरू खेल्नुहुन्छ वा भिडियो सम्पादन गर्नुहुन्छ थ्री डी मोडलिङ रेन्डरिङ गर्नुहुन्छ वा क्याट जस्ता इन्जिनियरिङ आर्किटेक्चर सफ्टवेयर चलाउनुहुन्छ भने मात्र तपाईँलाई डेडिकेटेड ग्राफिक्स कार्ड चाहिन्छ यसमा कुन ब्रान्डहरू छन् मुख्यतया एनभिडियाको जी जस्तै आरटीएक्स थर्टी फिफ्टी फोर्टी फिफ्टी र एएमडीको रेडियो आरएक्स सिरिज जस्तै आरएक्स सिक्सटी सिक्स हन्ड्रेड छन् Intel को आफ्नो आर्क ग्राफिक्स पनि आउन थालेको छ मोडल नम्बर त हेर्नै पर्यो जस्तै आरटिएक्स फोर्टी सिक्सटी आरटिएक्स फोर्टी फिफ्टी भन्दा राम्रो तर त्यो सँगसँगै टिजिपी टोटल ग्राफिक्स पावर कति छ भनेर पनि हेर्नु महत्वपूर्ण हुन्छ यो वाटमा नापिन्छ एउटै मोडलको जिपियु भए पनि टिजिपी बढी भयो भने त्यसले बढी पावर तान्छ र रा बढी राम्रो प्रदर्शन दिन्छ तर ब्याट्री र ताप पनि बढ्छ कति जिबी विराम छ ग्राफिक्सको आफ्नै मेमोरी जस्तै छ जिबी आठ जिबी अनि मक स्विच वा एडभान्स अप्टिमस छ कि छैन योले गेमिङमा पर्फर्मेन्स बढाउन मद्दत गर्छ जस्ता कुराहरू पनि हेर्न सकिन्छ खास गरी गेमिङ ल्यापटप किन्दा तर सामान्य प्रयोगकर्ताले यसमा धेरै टाउको दुखाउनु परेन होइन सामान्य कामलाई इन्टिग्रेटेड नै काफी छुटहरूको कुरा भयो यी बाहेक अरू केही कुराहरू छन् नि जस्तै ब्याट्री लाइफ कति घन्टा टिक्छ भन्ने कुरा यो त एकदमै महत्वपूर्ण भयो खास कलेज वा अफिस बोकेर हिँड्नु पर्नेहरूको लागि कति टिक्नु राम्रो अब त्यो त ल्यापटपको प्रकार र प्रयोगमा भर पर्छ पातलो र हल्का ल्यापटप युसिरिस प्रोसेसर भएकोले छ आठ घन्टा वा बढी दिन सक्छ गेमिंग ल्यापटपले त गेम खेल्दा दुई तिन घन्टा पनि मुस्किलले टिक्ला म्याकबुकहरू चाहिँ ब्याट्री लाइफको लागि एकदमै राम्रो मानिन्छन् दस पन्ध्र घन्टा वा बढी पनि टिक्छन् स्पेसिफिकेसनमा डब्लुएचआर भनेर लेखेको हुन्छ दिन्छ जति धेरै डब्लुएचआर भयो उति ठुलो ब्याट्री भयो सामान्यतया पचास साठी वाट आवर मध्यम हो सत्तरी वाट आवर भन्दा भयो भाथि भो मान लैपटप को बनावट हो पुना तो महत्वपूर्ण छैपटप कस्ट मेटेयल बने प्लास्टिक कि मेटल कति को बलि हे रहा छुँ केटल को अलग प्रीमियम रलिओं तर अ गहोरो प्लास्टिक हल्का हुन्छ तर अलि सस्तो देखिन सक्छ हिन्स ल्यापटप खोल्ने बन्द गर्ने जोड्ने कतिको बलियो छ त्यो पनि हेर्नुपर्छ किबोर्ड र ट्र्याकप्याड नै एकदमै दिनभरि टाइप गर्ने हो भने कीबोर्ड राम्रो हुनु पर्यो किहरूको यात्रा कस्तो छ टाइप गर्दा कस्तो अनुभव हुन्छ किबोर्डमा बत्ती छ छा कि छैन अन्ध्यारोमा काम लाग्छ ट्र्याक प्याड कत्रो छ कत्तिको चिल्लो छ मल्टिटच गेस्चरहरू राम्ररी चल्छ कि चल्दैन यी कुराहरू पसलमै गएर एकछिन चलाएर हेर्दा राम्रो पोटहरू नि आजकल त युएसबिसी मात्रै भएको पनि आउँछन् हो पोटहरू एकदमै विचार गर्नुपर्छ आफ्नो आवश्यकता अनुसारको पोट छ कि छैन कैवटा यूएसबी ए पोर्ट चाह चा, पेनड्राइव मउस जोड़न यूएसबी सी पोर्ट USB-C ले चार्जिंग पनी सपोर्ट करिवरी मोनिटर जोड़न मिल्ष कि मिलते हैं डिस्प्ले पोर्ट थंडरबोल्ड सपोर्ट कि एकदम छिटो डाटा ट्रांसफर रूर काम करोर्ट कि हेडफोन जैक तो प्राए होनी फोटो खींचने लगी एसटी कार्ड रिडर छुरा कनेक्टिविटी ने वाईफाई ब्लूटूथ वाइफाई नया स्ट्यान्डर्ड वाइफाई 6 वा सिक्स इ भएको राम्रो ब्लुटुथ पनि 5.1 पोइन्ट वान वा माथिको भर्जन भयो भने राम्रो धेरै जसो ल्यापटप विन्डोज सहित आउँछन् यो, Mac... यो सबभन्दा पपुलर हो धेरै सफ्टवेयर र हार्डवेयर चल्छ म्याकवेस चाहिँ एप्पलको म्याकबुकमा मात्र हुन्छ यो एकदमै युजर फ्रेन्डली सुरक्षित र राम्रो इकोसिस्टम सिस्टम भएको मानिन्छ तर महँगो पर्यो र हार्डवेयर छनोट सीमित भयो लिनक्स चाहिँ अलिक प्राविधिक प्रयोगकर्ता वा डेभलपरहरूले बढी चलाउँछन् लेनोभो थिङ्क प्याड वा डेलका केही मोडल्सहरू लाइनक्स कम्प्याटेबल हुन्छन् सामान्य प्रयोगकर्ताको लागि विन्डोज नै सजिलो हुन्छ ल अब सबै कुरा बुझियो जस्तो लाग्यो तर अब किन्ने कहाँबाट त नेपालमा ब्रान्ड चल्छन् नेपालमा किन्ने, नेपाल किन्ने मुख्यतया दुई ठाउँ भयो अथोराइज स्टोर र ग्रे मार्केट के फरक छ यिनीहरूमा आधिकारिक स्टोरहरू जस्तै को लागि इवो स्टोर ओलेज हुनोभोको लागि मेगाटेक डेलको लागि जेन्टेक्स्ट नियोटेरिक यिनीहरूबाट किन्दा तपाईँले भिएटी बिल पाउनुहुन्छ कम्पनीले दिएको सक्कली वारेन्टी मेन्ुफ्याक्चर वारेन्टी पाउनुहुन्छ र सामान पनि 100% पर्सेन्ट सक्कली हुन्छ भन्ने ग्यारेन्टी भयो ग्रे मार्केटको तुलनामा अलिकति महँगो पर्न सक्छ ग्रे मार्केट भनेको चाहिँ न्यु रोड पुतली सडकतिरका कतिपय पसलहरू भए त्यहाँ सामान अलिक सस्तोमा पाइन्छ अनि वारेन्टी चाहिँ पसलले दिने सप वारेन्टी हुन्छ कम्पनीको हुँदैन अनि कहिलेकाहीँ मर्मत गरेको रिफरबेस सामान वा कहिलेकाहीँ नक्कली सामान पनि पढ्न सक्ने सानोतिनो जोखिम हुन्छ त्यसैले ग्रे मार्केटबाट किन्दा चाहिँ एकदमै होसियार हुनुपर्छ चिनेको र विश्वासिलो पसलबाट मात्र किन्नु राम्रो सेकेन्ड ह्यान्ड सेकेन्ड ह्यान्ड त झनै जोखिमपूर्ण हुनसक्छ राम्ररी चेक गर्न जान्ने मान्छे छैन भने त्यतातिर नलाग्दा नै बेस होला नेपालमा चल्तीका ब्रान्डहरू कुन कुन हुन्छ लेनोभो डेल एचपी एसर एसस यिनीहरूको बजार ठुलो छ सबै मूल्य दायरामा यिनीहरूका ल्यापटप पाइन्छन् एप्पलको म्याकबुक पनि निकै लोकप्रिय छ खास गरी एयर मोडल यी ब्रान्डका कुन मोडलहरू विद्यार्थी वा सामान्य प्रयोगकर्ताको लागि ठिक होलान् सामान्यतया लेनोभोको आइडिया प्याड सिरिज डेलको इन्सपायर एचपीको पविलियन एसरको एन्सपायर एससको भिभो बुक सिरिज यो लक्षित कर बनाइं इिनी संतुलन पाइन मूल्य रेमिंग गेमिंग को लेनोवो को लीजेंड एचपी को ओमन वा विक्टर्स एसर को नाइट्रो वा प्रेडिटर एसर्स को टीयूफएफ वा आरोजी रिपब्लिक अफ गेमर्स सीरिज प्रख्यात इिनी अलि महंगो हो रेडिकेटेड ग्राफिक्स कार्ड सहित आँचन् एति धेरै कुरा गरियो अब सबै कुरा समेटेर एकदमै छोटकरीमा एउटा एक सामान्य विद्यार्थी वा पहिलो पटक ल्यापटप किन्नेले के के कुरामा चाहिँ सम्झौता नगर्ने त मुख्य प्राथमिकता के हुन्या हार्ड ड्राइभ एसडिडीको नलिनु सलिड स्टेट ड्राइभ एसएसडी नै लिनु कम्तीमा पाँच सय बाह्र जीबी भयो भने उत्तम नभए दुई सय छप्पन्न जीबी भए पनि एसएसडी नै आठ जीबी तर सोह्र जीबीलाई जोड दिनुहोस् यसले ल्यापटप एकदमै फरक चल्छ पछि अपग्रेड गर्न मिल्ने अपग्रेडेबल छ कि छैन त्यो बुझ्नुहोस् तीन, तीन. प्रोसेसर सामान्य कामलाई नयाँ जेनरेसनको इन्टेल कोर आई वा एएमडी राइजन थ्री अलि बढी चाहिने भए कोर आई फाइभ वा राइजन फाइभ जेनरेसन महत्वपूर्ण छ बाह्र कम्तीमा फुल एचडी उन्नाइस सय बिस इन्टु हजार अस्सी रिजोलुसन र आइपिएस प्यानल स पनि कम्तीमा भिडियो एडिटिङ जस्तो विशेष काम छैन प्रोसेसर सँगै आउने इन्टेग्रेटेडले पुग्छ यसमा अनावश्यक पैसा खर्च नगर्नुहोस् अनि अरू अनि बनावट र किबोर्ड ट्रेकट्याड चलाएर हेर्नुहोस् पोर्टहरू आफ्नो आवश्यकता अनुसार छन् कि छैन र सबैभन्दा महत्त्वपूर्ण सकेसम्म आधिकारिक विक्रेताबाट वारेन्टी र भ्याट बिल सहित किन्नुहोस् बजेटको हिसाबले कतिमा राम्रो सुरुवात होला मेरो विचारमा अहिलेको बजारमा रु पचास हजार भन्दा तल चाहिँ अलि धेरै सम्झौता गर्नुपर्छ र साठी सत्तरी हजारमा राम्रो एन्ट्री डेबल ल्यापटप पाउन सकिन्छ रु सत्तरी हजारको बजेट छ भने त धेरै राम्रो सन्तुलित ल्यापटप आउँछ जसले धेरैजसो विद्यार्थी र सामान्य प्रयोगकर्ताको आवश्यकता मजाले पूरा गर्छ नेपालमा किस्ताबन्दीमा लिने सुविधा कस्तो छ नि कतिपय एकैचोटि तिर्न गाह्रो हुन्छ केही पसलहरू र ब्याङ्कहरू मिलेर इएमआई सुविधा दिन्छन् तर यसको लागि प्राय कुनै साझेदार ब्याङ्कको क्रेडिट कार्ड चाहिन्छ चा। अनि आयस्रोत पनि देखाउनु पर्ने हुनसक्छ क्रेडिट लिमिट पनि हुन्छ त्यसैले मा लिने सोच्नुभएको छ भने त्यसको प्रक्रिया ब्याज दर र शर्तहरू राम्ररी बुझेर मात्र लिनु लिनुहोला मलाई लाग्छ यो छलफलले ल्यापटप किन्न अलमलमा परेका विशेष गरी विद्यार्थी भाइ बहिनीहरूलाई धेरै गरे मद्दत गर्यो होला यति धेरै विकल्पहरूबाट सही छनौट गर्न यी बुधाहरूले पक्कै बाटो देखाउनेछन् हो आशा गरौँ मुख्य कुरा चाहिँ आफ्नो आवश्यकता र बजेटलाई केन्द्रमा राखेर रा। विज्ञापनको पछि नलागी महत्त्वपूर्ण कम्पोनेन्टहरू एसएसडी ऱ्याम प्रोसेसर डिस्प्लेमा ध्यान दिनु नै हो सबैभन्दा आफ्नो लागि र जाँदा जाँदै एउटा प्रश्न छोडेर जाउँ न त अहिले एआईको यति हल्ला छ नयाँ ल्यापटपमा एनपियु न्युरल प्रोसेसिङ युनिट भनेर एआई चिप पनि आउन थालिसक्यो तर के यो अहिले नै सामान्य प्रयोगकर्ताको लागि अत्यावश्यक भइसक्यो त वा यो अलि भविष्यको लागि मात्रै हो आगामी दिन में प्रोसेसर सीपीयू ग्राफिक्स कार्ड जीपीयू रनपीयू बीच को सन्तुलन कसरी परिवर्तन होला, यो सोच् पर्ने कुरा